शहीद परिवारलाई राहत पैसा पनि छैन अनि हामी के भोट माग्नु जान्छौँ त हामी भन्दाखेरि हो हो भन्छन् त्यो चाहिँ अब अहिले चाहिँ प्याकेज हो माल महिनाभरि शहीद परिवारलाई राहत दिने भन्ने निर्णय भएको छ नि त भाइ राहत हो क्षतिपूर्ति होइन क्षतिपूर्ति दस लाख चाहिन्छ राहत अहिले भर्खरको लागि मात्रै एक लाख बनाएको छौँ लाख चाहिँ दिँदाखेरि पनि हाम्रो गाउँमा चाहिँ हाम्रो हाम्रा परिवारलाई क्या तपाईँ हाम्रो परिवारलाई भाइ छोरा जो हाम्रो शहीद भएको त्यहाँ पनि जानु भने डेढ अरबदेखि दुई अरब रुपियाँ जानु गरिब किसान तपाईँ हाम्रो घरमा जाने भनेको ठुलो कुरो नगद जान्छ डेढ अरबदेखि दुई अरब त्यहाँ जान्छ काठी करोड चाहिँ क्यान्टोनमेन्टमा जान्छ अहिले त्यो पहिलाको चाहिँ आठ महिनाको मात्रै गर्छ है काठी करोड गरिब छ है क्यान्टोनमेन्ट सात पैसा जानु भनेको त्यो पैसा मात्रै होइन यो राजनीति